प्रस्तुत छ बीबीसी मिडिया द्वारा निर्मित नाटक श्रृंखला कथामिठो सारिक यो नाटकका कथा तथा पात्रहरू काल्पनिक हुन् यदि कसैको जीवनसँग मेल खाना गएमा त्यो मात्र हुनेछ सुन्नुहोस् उनको बतासे गाउँको कथा भन्दै थिइ गाउँमा भर्खरै खोलिएको साँगो कच्ची सड़कमा गाडी हाल्ने विषयमा गाडी समितिका मान्छे र केही गाउँलेको विवाद चर्केको थियो सम्झनु भएको छ नि रामकृष्ण र उनका साथीहरूले स्थानीय प्रहरी चौकीमा पुगेर के भनेका थिए कुराहरू बुझिया छु होइन केटाहरू खटा छ मैले पनि हामीहरू पनि लाग्नु जिम्मेवारी म भोलि भोलि के गर्छु भने ती डम्बलहरूलाई अनि तपाईँहरूलाई बोलाउँछु तपाईँहरू आउनुहोस् अनि हामी सबै विषय झगडाले चर्को रूप लिएपछि डम्बरसिंहको लैलोमा रकेट माइला सहितका केही केटाहरूले नयाँ समितिको गाडी तोडफोड गरे परहरले सोही राति रकेट माइला सहित सबैलाई पक्रेर चौकीमा थुनेको थियो ए माइला घरबाटै ल्याएको भला के भइरहेछ गाउँमा थाहा छ तिमीलाई बाटो बनाउने कामदेखि लिएर धेरै कुरामा भ्रष्टाचार भएको छ यहाँ हेर समितिको गुण्डा गर्दै तिमी फस्यौ नि बुझ्यौ कस्तो कुरा बुझ्दैन गर्ने के त भने अब गर्ने के भने यहाँको सिडिओलाई चाहिँ मैले चिनेको छु उतै कास्कीतिरका हुन् है तिमीले सिडिओ साबलाई चिनेर छैन पहिला मैले चिनेको छु उतै कास्कीतिरका हुन् धेरै वर्ष यहाँ गरेको अनि म चाहिँ उसँग कुरा राख्छु म निस्किहाल्छु क्या भोलि समिति आउँछ नि ढिलो भइसक्यो म उसँग गएर सिटिओसँग गएर कुरा गर्छु गाउँमा के के भएको छ म सबै भनिदिन्छु मलाई केही जान्दिनँतिर आउनु कति भयो पछि भइसक्यो अब यो ठाउँमा आएकोमा भर्खर दुई तिन महिना जति भयो ए भर्खरै रहेछ यहाँले एउटा सानो बिन्ती विषाम भनेर आएको म त भन त भन खास कुरो चाहिँ के हो भने बतासे डाँडा छ नि सर त्यहाँनिर चाहिँ नयाँ बाटो खुलेको छ अहिले त्यो बतासे डाँडाबाट चाहिँ तिनवटा जति तिनवटा चारवटा गाविसै छुँदो रहेछ ए त्यो बतासे गाउँबाट हजुर अनि त्यो नयाँ बाटो बनाएर रहेछ बाटो चाहिँ गति नै छैन हेर्नुहोस् ए yeah. मोटरसाइकल चलाउन पनि अप्ठ्यारो छ त्यस्तो बाटो जिप चलाउँछन् uh. हेर्नुहोस् दुईटा समिति छन् एउटा पुरानो समिति थियो uh. पुरानो समितिले पुरानो पुरानो गाडीहरू चलाउने यताउति निर्वाह गरिरहेको थियो एसपछि yeah. ती गाडीहरू भएन भनेर uh. नयाँ समिति हाले हेर्नुहोस् त्यसपछि नयाँ समिति र पुरानो समितिको एक आवसमा हाना हान्छ समिति छ अस्ति गाडी तोडफोडै भएर अब अहिले त गाडी साडी तोडफोड भएको छैन यसो हात हाल गरेर ठिकै भयो भोलि जान दुई चारजनाको ज्यानै गयो भने त के हार्ने कुरो तिमीले एकदम ठिक बने झन् ठुलो घटना घर सर यो विषय त मलाई त्यति राम्रोसँग जानकारी भएको थिएन त्यही भएर जे पनि मैले जानकारी पाइसकेँ अब के भएको छ भन्ने कुरो किनभने अब जिल्लाको सिडियो भइसकेपछि त्यो नाताइ मैले त यो खान हेर्नु पऱ्यो नि त पऱ्यो त्यहाँको समस्या के छ त्यो सबै जहाँ सबै मैले बुझ्नुपर्ने कुरो हजुर त्यो मात्रै होइन कि अँ त्यो जुन बाटो बतासे डाँडाबाट निस्किने बाटो छ नि सर अँ त्यो बाटो बनाउँदाखेरि अलि चलखेल पनि भएको छ जस्तो लागेको छ क्या मलाई ए खालि कामदै टार्ने बाटो भयो काम टार्ने बाटो भयो खाने बाटो धेरै भयो कुरो सब बुझेँ मैले त्यहाँ नजिक एउटा चौकी छ त्यसको हाम्रो त्यो इन्चार्ज एउटा त्यसको नाम त्यसको जगदीश हो क्या सर हो ठिक जगदीश नाम चाहिँ सुनित त्यो जगदीश छ होइन म त्यसलाई एकचोटि बोलाउँछु हजुर र बोलाएर त्यहाँ के कस्तो किसिमको गतिविधि भइरहेको छ हजुर मलाई त्यहाँको सम्पूर्ण रिपोर्ट म यहाँ पेसाउँछु त्यसपछि मैले कस्तो किसिमको कदम चाल्नुपर्छ हजुर त्यो पछि पछि नै कम ला हुन्छ हुन्छ हुँदैन त्यहाँ चौरमा बोलाइदिन्छु अब त्यो कुरा नबस् के खालि सोचेर नबस् जे त्यो भइक्यो ऊ बेला अब रिसा झोगादेखि अब के के भयो के के भयो थाहै भएन के त्यो चिन्ता नगरे छुटाउने मलाई छुट्याइहाल्छ नि के बसिहाल्छ नि समितिको मिटिङ छ अरे के के छ अनि त्यस दिल पनि आथियो अस्ति चिन्ता नलियो बरु तैले मलाई के ल्याएको अहिले त्यत्तिकै कहाँ हुन्छ र के ल्याजेल भन्छु रु, त्यहाँ रोटी ल्याइदिन्छु हल्दार सापकोमा चाखीबाट द्याचेर पाइने भयो म त जेल सधैँ बस्नु लाग्ने भयो त्यसो भने त बसिराख दिनका दिन तिसाउनु लागि तपाईँ जे हुन्छ कसलाई भनेर हुन्छ जे गरेर छिटो बाहिर निस्कने काम गरे त भने आज अब हाम्रो त्यहाँ समितिको मिटिङ छ या त्यहाँ तिमीले के भन्छ डाक्क छुट्टु म चिया खानुर्जन ए आउनुभयो तपाईँहरू ल बस्नुहोस् नमस्कार नमस्कार नमस्कार नमस्कार नमस्कार जय निपाल जय अँ सुन्नुहोस् त यो उता सुभाष साह कहाँ गएर त्यहाँ त्यहाँतिर आउनुहोस् अब तपाईँहरूको कुरो के हो त अब यसो कुरो उठाउनुहोस् न अब हेर्नुहोस् न सुसा अब उहाँले समितिमा आ हाम्रो समितिमा बस्छ त्यहाँबाट सञ्चालन गर्छ गरौँ भन्दाखेरि उहाँले भन्नु भएन भन्नु तपाईँहरू यसरी म त्यहाँ गाई चलाउँछु म त्यहाँ गाई चलाउँछु तपाईँहरू यसरी विभाजित नहुनु होइन यति ठुलो कुरा नजाउ चलाउँदा ए तपाईँहरू तपाईँहरू नियमको कुरा समय जानु त्यहाँ गएको कुरा बुझ्नुहोस् निम के हुन्छ भन्ने कुरो नेम के हुन्छ भन्दाखेरिमा रोड निर्माण भयो त्यो रोडमा गाडी चल्न उपयुक्त छ कि छैन त्यहाँ रोड जाँचुन्छ सुन्नुहोस् क्रो र अर्को कुरो त्यो गाडी चल्नु छ कि छैन गाडी पनि चेक हुन्छ जबसम्म दोह्रो कुरो हुँदैन तबसम्म जनतालाई सुविधा भएको कुरा हो गाडी चल्न बुझाएछ तपाईँले गर्नु बाजा नगरिया नकार्दैन अब ठिक छ कुरा बाटोको खराब छ यो त चलाइरहेको छ नि त बाटो जबसम्म त्यो बाटो चाक्लो हुँदैन जबसम्म त्यहाँ खाल्डा खुली राम्रोसँग भुलिँदैन र रा राम्रोसँग ग्राइबिल हुँदैन हेर्नुहोस् तबसम्म म तपाईँलाई गाडी चलाउन परिमिट दिँदैन हो बुझ्नु कुरो अरू कुरो अरू कुरो सुन्नुहोस् हेर्नुहोस् हेर्नुहोस् तपाईँलाई मैले जबरजस्ती गाडी कुदाउनु लगाएर भोलि जनताको लागि के असर पर्छ तपाईँहरू यसरी गाडीमा तपाईँको छ मान्छे राखेर लग्ने भोलि ठ्याक्क त्यहाँ दुर्घटना भइदिएपछि त्यसको जिम्मेवारी को हुने भन्नुहोस् न एउटा सिडियोको अडानले दुबै दुवै समितिलाई अप्ठ्यारोमा पार्यो फोडियोको जिपू क्षतिपूर्ति दिने भइसकेपछि नयाँ समितिले थुनामा परेका केटाहरूलाई पनि छुटायो यसपछि भने अब कसरी अघि बढ्ने भन्ने बारेमा दुबै समितिको भेटघाट शुरू भयो हेर्नुहोस् नपाएर नगर्नुहोस् गाडी फोल्ने बेला फोडिदिने अहिले कचिङ्ने भन्ने अलि शान्त भएन अनि कुरो के भन्दाखेरि अब हामीले गाडी कसरी चलाउने भन्ने बारेमा मैले बोलाएको तपाईँहरूलाई पनि थाहा छ सिडिओले मरिकाटे पनि यहाँ गाडी चलाउन दिन त्यही त कुरो यसरी झगडा गरेर कुनै अर्थ छैन हामी दुइटा समितिको एउटा समिति बनाऊ हो कुरो भनेको त्यही हो है रामकृष्ण कुरा के भन्दाखेरि समिति एउटा समिति बनाऊ होइन अनि कसरी फाइदा हुन्छ भाडा दर कायम गरौँ कसरी फाइदा हुन्छ त्यो गरौँ होइन यसरी चलाएपछि यसरी दुवै समिति मिलेर मनमानी सुरु गरे हजुर यसले यात्रुहरूलाई झन मर्कामा पार्न थाल्यो गाडी फेरि चल्न लागेको थाहा पाउने बित्तिकै सिडिओको आदेशमा परले फेरि बाटो बन्द गर्यो केटा ठिक छ होइन यो यसरी खै राम्रोसँग कस त्यहाँ हुन्छ सर हो त्यता साइडबाट कसो के यो भएन के चाली वान जिरो फाइभ सर हजुर सर अहिले ठिक छ सर हामी यहाँ एकदमै अलर्ट छौँ सर अहिलेसम्म कुनै पनि गाडीलाई छिर्न दिया छैन सर लिट हजुर सर हामी एकदमै अलर्ट छौँ सर अरू थपो गस्तीहरू पठाइदिए अलि राम्रो हुन्थ्यो रोजर सर हामीलाई माथिबाट आदेश आछ होइन यो चाहिँ हामी कुनै पनि गाडी यहाँ छिर्न दिन सक्ने अवस्थामा छैनौँ जे कुरा गर्नुहुन्छ स्टुडियो साफसँग गएर गर्नुहोस् होइन समितिका मान्छेले नै उचालेर गाउँ सिडी कार्य सिडी कार्य बन्यो हजुर धर्ना दिने ठाउँले गाडीले गर्नेवप्रथम त्यहाँ बाटो एकदम साङ्ग्रो छ हेर्नुहोस् यस्तो अप्ठ्यारो छ हेर्नुहोस् त्यो तपाईँले महसुस भएको कुरालाई हेर्नुहोस् न त्यहाँ तपाईँको बाटो त्यो बाटो बनाउँदाखेरिमा हिसाब किताबमा कति तल माथि भएको छ भन्ने कुरा हेर्नुहोस् तपाईँको गाउँबाट उत्रिरहेको छ मलाई तपाईँहरू गाडी चलाउने भन्नु खोज्दैन गाडी पुरानो हानले, बिना कन्डिसनमा गाडी हालेपछि तपाईँ यस्तो कुरा किन गर्नु एउटा कुरो म तपाईँलाई केमा चाहन्छु भनेपछि हेर्नुहोस् बाटो यदि बाटोमा सुधार ल्याउने हो मसँग सहयोग माग्नु छ म तपाईँसँग तयार छु हेर्नुहोस् आफ्नै रात दिन हिँडेको अझ पनि त्यो रोडमा हेर्नुहोस् इन्जिनियरद्वारा हाम्रोसँग त्यसलाई जाँच पाँच गर्नु पर्यो पर्मिट लिनु पर्यो हेर्नुहोस् त्यो हुन्छ भने मैले तपाईँलाई गाडी चलाउनु अनुमति दिन्छु होइन भन्नुहोस् हेर्नुहोस् म तपाईँलाई गाडी चलाउने एक दिन दुई दिन हेर्नुहोस् म नेमलाई कहिले मिल्न चाहँदैन हेर्नुहोस् एसको मतलब यस्ता यस्ता खस् नवी तपाईँको दुर्घटना घटेपछि सही कुरा गर्दा पनि सिडियो एक्ला बृहस्पति भयो हजुर उनले गाउँलेको गाली मात्र सुन्न परेन माथिबाट राजनीतिक दबाब पनि आउन थाल्यो हेलो चिन्नुभयो कुरै छैन नि हजुरको नम्बर त नेताजी कुरो के भन्दाखेरि जुन हाम्रो घरकै बाटो निर्माण भएको छ हजुर त्यसमा चाहिँ तपाईँको बाटो एकदम सानो छ त्यो अवस्थामा हजुर हजुर त्यो अवस्थामा जिब्रो चल्न त एकदम कठिनाइ छ यो कुरो एकचोटि त्योमा तपाईँको न इन्जिनियर बसेको छ न ओभरसेयर बसेको छ त्यो बिना इस्टिमेटको रोडमा त्यत्रो गाडी चलाउँदा अलिक सहयोग नै सर रूपले यसपछि त सिडिओ पछि नहटी सुखै पाएनन् हजुर तर उनले सड़कमा भएको भ्रष्टाचारको अनुसन्धानलाई भने गोप्य रूपले अघि बढाइरहे कानुनले पनि छुन नसकेपछि गाउँमा समितिको झनै छाडा पनि बढ्यो हजुर मैले सिडियोसँग कुरा लगाएँ भन्ने हल्ला चले छ क्यारे एक दिन क्या तिर बाटो गएर सिधै पसि पसिम जानु होइन अनि तिरै तिर जानु खोलाको खोलाको तिर गएर अलिक पर गएपछि एउटा जङ्गल आउँछ जङ्गल क्रस गरिसकेपछि तिमी मेन बाटोमा आउँछौ त्यो मेन बाटो अर्कै पनि है सिधै छ ल ल ल दिलो है राम्रो छ है त्यो पाराइमा हाम्रो समितिको विरुद्धमा बोल्ने त्यो एउटा छैन त्यही रात म ज्यान जोगाएर जंगलै जङ्गलको बाटो हुँदै बजार आइपुगेको हजुर सम्झनु भएको छ नि म मा रकेट माइलालाई अस्पतालमा भेट्न जाँदा मैले गाउँ छाडेपछिको कुरा धनसराले सबै मलाई भनेकी थिइन् गाउँमा त डम्बरसिंह जस्ता मान्छेको रवाफ झनै बढ्न थालेको थियो हेर न यो है? हे, बुढो पनि मान्छे ल ए सुन अब यो ओने के गर्ने देखे होइन होइन के कुरा गर्दै हुनुहुन्थ्यो नि गाडी साडी किन्ने भएर अघिदेखि त्यही त त्यही दिनाथ कहाँ गएर सल्लाह गर्नुहुन्छ बुढा बरु अरू नै व्यापार गर्ने हो कि यो लाटीलाई त थाहै था था छैन फाइदा गर्दा राम्रै हुन्छ यति आउनु भएको भित्रै आउनु के काम भयो पक्का त्यो के भन्यो हाम्रो गाडी कति बढ्यो सर्भिसिङ अस्ति पक्कै अस्ति त ऊ मोबिर हालियो हो ब्रेकर अहिले हालियो अब त अहिले बस्दा पुग्यो गाडीको अलिकति रिङ स्टोन पनि अनि काका त्योटको कस्नलाई उहाँले मर्मत अब अलिअलि अब त्यो मलाई भन्नुहुन्छ तपाईँ रगेटमा हिजो अस्ति दुई तिन टिपमा पनि मान्छे राखिस भनेको थिएँ त मैले त खा खा मान्छे राखेर रगेट लगाएर लगाइक ल ठिक गरेस् ल भोलि आइत अलिकति पैसा दिनु होला अहिले त्यो गाडीको कन्डिसन बनाउनुपर्छ पछि बनाउनु अलिक दुई तिन चाहिँ तन्न कराएन म जामटाइन दिन्छु नि अनि जाने भने त अब ल्याइहाल्छ मलाई बस्दैन बस्दा भइहाल्छ क्या मिलाएर त नि त होइ सबै झोलाहरू पनि सबै मिलाएर पैसाको मतार छ अहिले ढिलो छ पुलिसदा यति बेला सिजन आउँदा पुलिस दाइ गइसक्यो होइन ए माथि ठिक छ बिचार गरेर मासुले त्यहाँ फ्यो अरे अब त्यो जहाँ आउँछ त कुचाइ कुचाइले हालै यो फोटोको कुरा गरे तिमीले यो फोटो के छ तिदि अब त्यो भात यता दियो त आमा ल दिएर आज आज त निकै छन् पो मान्छे देखेँ त पर खाएन बोलबा के खाने हो केलाई बसिने हो आ, एक कप चिया छ कि भनेको भात नै खाना ना भात नखाने चिया खाने ल बर्ष बर्ष मान्छे झिकै छैन हो राख्यौ तिमीले मलाई कति धेरै माया गर्छौ अनि सुन्न अब अहिले हाम्रो कमाइ पनि राम्रो भइरहेको छ कमाऊ पहिला उतापटीको चिन्ता नगर निटा छिटा आफै जानु म्याए त मलाई निको के भयो एकदिन निको मान्नु जाँ पनि हाल्ने केही हुन्न चिन्ता नगर्नु अब रकेट माइलो हो क्या रकेट माइलो समयमा पुग्नु परेन ोकमा कोही परे पिरैमा आकालैमा, ज्यान गयो भिरैमा गल्ती गर्ने एउटाले दुख पाउने अर्को सुनिदू सबले नमानेर झर्को मरे बाबा भन्दा भा भाड़ी बारे कति मुझे घाइते भे कति तिले मर कर्ने पीरमा लेखा जोखा छैन हजुर कति खसे भिरमा यसरी नै धेरै खसे खोलाको तिरमा हाडाखोरै नभेटिने ठुला ठुला भिरमा अकालैमा हैना है मार्नु मेसिनसँग खेल ठट्टा नगर्नु अकालैमा हैना है मार्नु मेसिनसँग खेल ठट्टा नगर्नु तपाई सुन्दै हुनुहुन्थ्यो नाटक श्रृंखला कथामिठो सारङ्गीको रकेट माइलाको कथा, कथा अंक पाँच यस अङ्कका कलाकारहरू हुनुहुन्थ्यो प्रकाश गन्धर्व चक्रप्रसाद श्रेष्ठ हिक्मत घले ओमराज जोशी पुष्पा जोशी अमिर सोप राजकुमार जोशी दुर्गाप्रसाद रायमाझी विजय सिंह विष्ट भीमलाल जोशी राजु घले वीरेन्द्र मल्ल रोहित मल्ल सुरेश विक्रम थापा भागा नेपाली नवीन श्रेष्ठ नितिश घले चक्र जोशी पवित्रा श्रेष्ठ संस्कार अमात्य रूक्मिणी परियार देवकी बोहरा प्रकाश घिमिरे रेखा बागचंद नितिश घले सपना खड़का विष्णु घले सरिता सिंह अनीषा घले रणेश सिंह नाटक लेखक तथा निर्देशकू भवसागर घिमिरे साथमाथ्यो आन्विका गिरी रविन्द्र सिंह बानिया साथै उत्पादन सहयोगी राज भण्डारी वेब प्रड्युसर विभोर बराल ध्वनि सम्पादन शिर विक्रम थापा र प्रकाश घिमिरे नाटकका सहसम्पादक हुनुहुन्थ्यो खगेन्द्र लामेछाने र सम्पादक हुनुहुन्थ्यो धुवहरी अधिकारी यो कार्यक्रम बेलायतको अन्तर्राष्ट्रिय विकास विभागको सहयोगमा बीबीसी मिडिया एक्सनले तयार पारेको हो नाटक कथामिठो को भर्खरे प्रसारण गरिएको अङ्कबारे तपाईँका कुनै सुझाव सल्लाह र व्यक्तिगत अनुभव तत्काल हामीसँग साट्न चाहनुहुन्छ भने हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ एसएमएस पठाउनका लागि आफ्नो मोबाइलमा केएमएस टाइप गरी एक स्पेज छोड्नुहोस् र आफ्नो प्रतिक्रिया लेखेर छ छ पठाउनुहोस् तपाईले पठाउनु भएको एसएमएस हाम्रो अर्को कार्यक्रम सारङ्गीको भलाकुसारीमा पालैसँग प्रसारण गर्नेछौ कार्यक्रम सारङ्गीको भलाकुसारीको जानकारीका लागि रोजिता र भानुलाई निम्त्याउँदै अर्को साता भेट्ने बाजा सहित म लुनिवा तुलादर विदा चाहन्छु समुदायका समस्या संघर्षलताका कुरा साथै विकास निर्माणका काम सरकारी निकायबाट पाइने सेवा सुविधा र सार्वजनिक पदमा बसेका व्यक्तिको बारे तपाईँलाई चित्त बुझेका र नबुझेका कुरा अनि नाटकसँग सम्बन्धित विविध पक्षमाथि गरिएको छलफल र पर्दा पछाडिका रोचक कुराहरू सुन्न सक्नुहुनेछ